नमस्कार तथा शुभ प्रभात बिहानी ओसाससँगै बिहानी प्रहरको कार्यक्रम शुभ बिहानीमा तपाईँ सम्पूर्णलाई स्वागत छ प्रविधि कक्षका मित्र रेजनसँगै आवाजबाट कार्यक्रम प्रस्तोता म सूर्य ढकाल कार्यक्रम शुभ बिहानी तपाईँले सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्च र इन्टरनेट अनलाइनमा डब्लु डब्लु लगअन गरेर सुनिरहनु भएको छ दा� कार्यक्रम शुभ बिहानीमा रहेर हामी चारवटा चरणहरू प्रस्तुत गर्दै आइरहेका छौँ जसमध्ये कार्यक्रमको पहिलो चरणमा आजको पञ्चाङ्ग प्रस्तुत हुनेछौँ भने कार्यक्रमको दोस्रो चरणमा रहेर तपाईँकै ग्रह गोचर समितिएका बाह्रवटा राशिफल प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको तेस्रो चरणमा रहेर आज रेडियो अर्पण एक सय चार तबल के का कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत हुनेछ र अन्तिम अनि कि चौथो चरणमा रहरत भएका जन्मदिनका शुभकामनार्पी शब्दहरू प्रस्तुत गर्नेछौँ र आउनुहोस् कार्यक्रममा अगाडि बढाउन चाहन्छु कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्गबाट आज मिति विक्रमसम्म दुई हजार सत्तरी साल जेठ महिना बाइस गति बुधबार तदनुसार दुई हजार तेह्र जुन पाँच तारिक ज्येष्ठ कृष्ण पक्ष द्वादशी तिथि भोलि दिउँसो चार एघार बजेसम्म उपरान्त त्रयोदशी तिथि अश्मिनी नक्षत्र दिउँसो एक उन्चालिस बजे उपरान्त भरूी नक्षत्र अति गण योग साँझ छ चौबिस बजे उपरान्त सुकर्मा योग भद्राकरण आनन्दादि योगमा मृत्युयोग चन्द्रमा मेष राशिमा लाभ बेला बिहान छ अडतिस सम्म, यो तर यो कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्ग प्रस्तुत गरिसके अब पनि प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको दोस्रो चरण तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफलतर्फ सुरुमा मेष राशि मेषराशि हुनेहरूका लागि मानसिक चिन्ता घट्ने खालको समय रहेको देखिन्छ विभिन्न ठाउँको यात्रा हुनेछ भने सामाजिक कामको दायित्व बढ्ने खालको दिन रहेको छ मानसिक तपाईँलाई चिन्ता बढ्नेछतिहासिक महत्त्वको ठाउँ देवालय मठ मन्दिर आदिको यात्रा गर्नको लागि उपयुक्त समय रहेको छ खर्च अलि बढ्ने खालको समय रहेको छ विचार पुर्याउनुहोला शुभ समाचार सुन्न पाइनेछ बाँकी रहेको अधुरा काम पनि सम्पन्न हुने खालको समय रहेको देखिन्छ भने बौद्धिक कामबाट राम्रो प्रगति हुने देखिन्छौद्धिक कामतिर मन जाने खालको समय रहेको देखिन्छ आत्मीयजनबाट सहयोग पाउन सजिलो छैन केही काम गर्दा विचार पुर्याएर अगाडि बढ्नुहोला त्मक गतिविधिमा संलग्न हुनुपर्ने खालको समय रहेको देखिन्छ वियोग तथा बेसणको समाचारले गर्दा मन खिन्न हुने खालको समय रहेको छ पढाइको लागि उपयुक्त समय रहेको देखिन्छ विषय परिवर्तनको सम्भावना अलि बढिरहेको छ केही बोल्दा भने सजग रहनुहोला शि राम्रो गर्छु भन्दा पनि नराम्रो हुने खालको समय रहेको देखिन्छ सन्तान एवं सुख प्राप्तिको योग रहेको देखिएको छ सोचेर काम गर्नुहोला तपाईको लागि आजको दिन त्यति राम्ररी रहेको देखिन्न नराम्रो समाचार सुन्नाले मन खिन्न हुनेछ भने मानसिक असन्तुष्ट बढ्ने खालको दिन रहेको छ धु राशि ऐतिहासिक ठाउँको भ्रमण गर्न पाइने सम्भावना बढी छ खर्च भए तापनि ज्ञान आर्जन भइ नै रहनेछ भने स्वास्थ्यमा केही गडबडी देखिनेछ विचार पुर्याउनुहोला मकर राशि सृजनात्मक गतिविधिमा सहभागी हुनुहुने देखिन्छ वियोग तथा विसोटको समाचारले मनखिन्न भइरहने खालको दिन रहेको छ मकर राशिको लागि शुभ समाचार सुन्न पाइने खालको समय आएको देखिन्छ उपहार पुरस्कार आदि पनि मिल्ने खालको समय रहेको देखिन्छ काम गर्दा विचार गर्नुहोला अन्त्यमा रा मीन राशि रा मीन राशि हुनेहरूका लागि बौद्धिक कामतिर रुचि बढ्ने खालको समय रहेको देखिन्छ कसैलाई पनि विश्वास नगर्दा राम्रो हुनेछ भनी काम गर्दा सावधानी अप्नाउनुहोला यो त ग्रह गोचर समितिका बाह्रवटा राशिफल कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिसकेका छौँ र अब भने प्रवेश गर्न चाहन्छौँ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 साथी प्रतीक्षाको साथमा एघार बजेदेखि एघार दससम्म अर्पण खबर एघार दसदेखि मध्याह बाह्र बजेसम्म कार्यक्रम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ सहकर्मी साथी सम्झना र मेरो साथमा रहेर बाह्र बजेदेखि बाह्र पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने बाह्र पन्ध्रदेखि दिउँसो एक बजेसम्म नन स्टप बलिउड सुन्न सक्नुहुनेछ एक बजेदेखि एक दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ भने एक दसदेखि दुई बजेसम्म तपाईँ अफलाइन चाइज सुन्न सक्नुहुनेछ दुई बजेदेखि र्पण समाचार सुन्न सक्नुहुनेछ भने दुई दशदेखि तीन बजेसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ अनुप सुनसादी पसलले प्रायोजन गरेको साथी प्रतीक्षाको साथमा तीन बजेदेखि तिन पन्ध्रसम्म नेपाल बाणी समाचार सुन्न सक्नुहुनेछ भने तिन पन्ध्रदेखि साँझ चार बजीसम्म तपाईँ कार्यक्रम लौ खानुस् गाउँ सुन्न सक्नुहुनेछ राजन गुरुङको साथमा चार बजेदेखि चार दससम्म अर्पण खबर चार दसदेखि साँझ पाँच बजेसम्म तपाईँको कलिवुड काउन्टाउन सुन्न सक्नुहुनेछ साथै सागर ढुङ्गानाको साथमा पाँच बजेदेखि पाँच पच्चिससम्म अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ भने पाँच देखि साँझ छ बजेसम्म विविध गीत सङ्गीत सुन्न सक्नुहुनेछ छ बजेदेखि छत्तिससम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने छत्तिसदेखि साँझ सात बजेसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ बजे बजीदेखि सा, सात तिससम्म तपाईँ कार्यक्रम अर्पण शुभसा सुन्न सक्नुहुनेछ मनोकामना अटो वर्कसपले प्रायोजन गरेको साथी प्रतीक्षाको साथमा सात तिसदेखि राति आठ बजीसम्म साझा खबर आठ बजेदेखि आठ तिससम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने आठ पैँचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ नौ पन्ध्रदेखि राति दस बजेसम्म तपाईँ बुलबुल सुन्न सक्नुहुनेछ भने दस बजेदेखि दस पन्ध्रसम्म नेपाल एफएम समाचार सुन्न सक्नुहुनेछ बने दस पन्ध्रदेखि राति एघार बजीसम्म खोलदोली डट कम सुन्न सक्नुहुनेछ र त्यस पछाडि हाम्रो प्रसारण सेवा बन्दर रहनेछ र पुनः भोलि बिहान तपाईँको माझमा ओम ब्रह्म सन्देश र प्रवचनमाला लिएर बिहान चार बजेदेखि पाँच बजीसम्मको बिचमा हामी उपस्थित हुनेछौँ भने पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभात बाणी सुन्न सक्नुहुनेछ छ बजेदेखि छत्तिससम्म साझा खबरे छत्तिसदेखि सात बजीसम्म बाढी बहस सात बजेदेखि सात पन्ध्रसम्म तपाईँ अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ भने पुनः तपाईँको हाम्रो भेट कार्यक्रम शुभ बिहानीमा भोलि बिहान सात पन्ध्रदेखि हुने नै छ यत्र यो, यो कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा का प्रस्तुत गरिसकेका छौँ र भनी प्रवेश गर्न चाहन्छौ कार्यक्रमको चौथो यानि कि अन्तिम चरण तपाईँका जन्मदिनका शुभकामनाहरू ह्याप्पी बर्थडे थियो आज जन्मदिन उपन्नुहुने भए सम्पूर्णलाई जन्मदिनको शुभ अवसरमा सबै सबैलाई जन्मदिनको लाखौँ लाख शुभकामना रहन्छ र दिनमा भने हामीलाई कुनै पनि शुभकामना रूपी शब्दहरू र पत्रहरू भने प्राप्त भइरहेका छैनन् तर पनि आज जन्म दिनुपर्ने हुने तपाईँ जति पनि हुनुहुन्छ तपाईँ सम्पूर्णको प्रत्येक पाइला पाइलामा सफलता मिल्दै जाओस् तपाईँले चाहेका तपाईँका इच्छाहरू सदैव पुरा हुँदै जाऊन् यो कामना रहन्छ र प्रत्येक पाइला पाइलामा सफलता मिल्दै जानेछ र सदैव हाँसी खुसी रखाउनुहोला यो शुभकामना रहन्छ र यही शुभकामना सँगसँगै अब भने हामी कार्यक्रमबाट सुटेर जानुपर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद अनि धन्यवाद यतिका जलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रैजनलाई पनि र कार्यक्रम शुभ बिहानीको आजको यो श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुता म ढकाल पनि विदा हुन चाहन्छु हवस्तो नमस्कार शुभ दिन शुभ समय सागर मोरू अब तिफुल डालीमा बस यो माया यु मिमी लिन्हीं लाख वर्ष बाच यो खुशी यो रईलो आउो योग खुशी यो रमलो लिएर बाँडो मुटुभित्र